कार्यक्रम परिवर्तन का आवाज सामुदायिक रेडियो गलखुटे एफएम एक सौ दुई चार मेगाहर्ज बा प्रत्येक साता को शुक्रबार बेलुका छत्तीस बजे पुनः प्रसारण शनिवार बेलुका पांचतीस बजे होने गद गलकोट नगरपालिका सङ्घको सहकार्यमा उत्पादित कार्यक्रम परिवर्तनका आवाज एफएम ब्यान्डमा एक सय दुई थप्रो चार मेगासँगै इन्टरनेट अनलाइनमा डब्लुडब्लुडब्लु डट गलकोट एफएम डट कम र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ प्रसारण हुने गर्दछ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 कार्यक्रम परिवर्तनका आवाजमा अबको प्रस्तुति परिवर्तन सम्वाद रहेको छ यस स्तम्भमा हामीले एकजना अतिथिसँगको कुराकानी प्रस्तुत गर्ने गर्दछौँ आज हामीले कार्यक्रम परिवर्तनका आवाजमा रहेर परिवर्तन सम्वादमा गलकुट नगरपालिका वार्ड नम्बर आठ निवासी भीम सेर्चनसँग कुराकानी गर्ने जमर्को गरेका छौँ उहाँसँग रहेर हामीले उहाँले गर्दै आउनुभएको किबी खेतीको बारेमा र उहाँ बसोबास गर्दै आउनुभएको गाउँठाउँको विकासको लागि उहाँले के कस्ता योजना बनाउनु भएको छ भन्ने विषयमा कुराकानी गर्नेछौ अब लाग उहाँसँग गरिएको कुराकानीतर्फ भीम सर तपाईँलाई कार्यक्रममा स्वागत छ धन्यवाद विशेष गरी तपाईँले यो किबी खेती कहिलेबाट सुरु गर्नुभयो मैले चौहत्तर सालबाट चौहत्तर सालबाट सुरु गर्नुभएको यो बिरुवा चाहिँ हजुरले कहाँबाट ल्याउनु भयो यो मकवानपुर जिल्लाबाट हजुर मकवानपुर जिल्लाबाट चाहिँ कसरी ल्याउनु भयो हजुरले चाहिँ सहकार्य चाहिँ कसरी गर्नुभयो यो मकवानपुर जिल्लाबाट हजुर यो यो गलकोट नगरपालिका वार्ड नम्बर एक हजुर को लालबहादुर राणा दुई ढिलोबाटटीका लालबहादुर राणाले हजुरसँग हामी चाहिँ सहकार्य गऱ्यौँ सहकारी गरिसकेपछि उहाँले नि चाहिँ ल्याउनु भयो हजुर विशेष गरेर यो ठाउँमा चाहिँ यो किबी खेती कस्तो भएको अनुभव पाउनुभयो हजुरले कि खेती चाहे असाधी राोक अमीर चाहिए पैला वर्ष हमें तेईसवटा चाहे बिरुवा लगा थी रेसमदे में अगले हम तेरहवा बुटा जी राो फलो रू बुटा में फल तो लाल लाइ र एकदम रामो फले रहा स्वादूर भी धरें राम थी तपाईँले यो बिरुवा ल्याइसके पछाडि चाहिँ यो बिरुवाहरू धेरै किसानहरूको गुनासो पनि सुन्यो हामीले यो बिरुवाहरू चाहिँ धेरै मर्ने पनि हुने गर्दछ भनेर पनि भन्नुभयो यहाँ चाहिँ त्यस्तो समस्या भयो कि भएन यो हामीले पहिलो वर्ष जुन तेइसवटा बिरुवाहरू लगायौँ त्यसमध्येमा हाम्रो एउटा पनि मरेन त्यसपछि चाहिँ हामीले पचहत्तर क्षेत्रमा पनि हामी लगायौँ तर झन्डै फिफ्टी जति चाहिँ मऱ्यो मऱ्यो त्यो सर्न सकेन पहिला वर्ष लगाएको चाहिँ राम्रै भयो भन्नुभयो पछाडि लिएको चाहिँ अलि मऱ्यो पनि भन्नुभयो यो एउटै ठाउँमा पनि त्यस्तो खास किन हुँदो रहेछ केही थाहा पाउनुभयो हजुरले अब यो खास यो पछि लिएको बिरुवाहरू कहाँबाट आयो भन्ने कुरो हामीलाई जानकार छैन यो हाम्रो गोलकोट नगरपालिका वार्ड नम्बर आठ ले कृषि विकास समिति मार्फत चाहिँ ल्याएको हो यो मलाई लाग्छ यो हाम्रो घनश्यामज्यूहरूले चाहिँ मगाएको हो र उहाँहरूले कहाँबाट मगाउनु भयो भन्ने कुरो पनि हामीलाई जानकार भएन र ती बिरुवाहरू चाहिँ नि त्यति राम्रो चाहिँ नि राम्रोसँग चाहिँ नि सरेको चाहिँ हामीलाई भएन थाहा भएन राम्रोसँग फल लागेको बिरुवाहरू चाहिँ अहिले पनि हामीले देख्न पनि पाइरहेका छौँ र यो बजार स्थितिको कुरा गर्दा चाहिँ हजुरले गाउँबाट चाहिँ बजारमा लैजाने गर्नुहुन्छ कि गर्नुहुन्न र यो अहिले किबी फलेको हाम्रो यो पहिलो पहिलो वर्ष हो र यो अहिले लगभग चाहिँ नि हाम्रो तिन क्विन्टल जति उत्पादन भएको थियो र यसमा हामीले चाहिँ नि करिब सय केजी जति हामीले घरबाटै बिक्री वितरण गऱ्यौँ र बाँकी चाहिँ नि हामीहरूले यो इष्टमित्रहरूलाई चाहिँ नि चार। दिने कामहरू चाहिँ गऱ्यौँ र यो बजार कोलाई चाहिँ नि खासै हामीले त्यसको पल चाहिँ गरेनौँ बजारमा चाहिँ खासै पुर्याउनु भएन भएन पुऱ्याएन बिक्री गरेको पनि हजुरले कसरी बिक्री गर्नुभयो मैले यहाँ अहिले दुई सय प्रति केजीको दुई सय रुपियाँमा बिक्री गरेँ हजुर प्रति केजीको चाहिँ दुई सय रुपियाँमा बिक्री गर्नुभयो हजुरले हजुर यो किबी खेती यो गर्दै गर्दा चाहिँ हजुरले अनुभव गरेको चाहिँ कस्ता कस्ता खालका समस्याहरू आउँदो रहेछन् केही समस्याहरू पाउनुभयो कि पाउनु भएन अब समस्याहरू त यसको खर्च चाहिँ नि धेरै नै हुँदो रहेछ हजुर के गर्दा चाहिँ खर्च बढी हो अब हामीले चाहिँ नि यो जस्तै अब बिरुआ लायो बिरुआ लाइस पीछे चाह को एक वर्ष में तो खास समस्या होते हैं ती झिदी जान बढ़ते जानकारी हमें यह पोलर अब यह धर लमो समयसम यो जीवित रहने भावे जस इसको चाहिए हमने सुने असारचास साठी वर्षसम चाहिए इसको आयु रही रहने कुछ रही चाहिए अब बाँस गाड़े वे अब बाँस में तीन चार वर्ष भागना अब काठ रहा हामीले गाड्यो भने पनि अब त्यो पनि दुई तिन वर्षभन्दा त हुँदैन त्यो भएको हुनाले हामीले चाहिँ यो उसको यो गिटी सिमेन्टहरू रडहरू बनाएर हामीले यसको पिल्लरहरू बनाउँदा र त्यसमाथि चाहिँ नि ठाकरा राख्दा अब यसलाई गेबिन तारहरू राख्नुपर्ने हुन्छ जाली जस्तो बनाएर राख्दै चाहिँ नि खर्च त अलिक बढी नै आउँछ र पछि चाहिँ नि यो क्रमशः खर्चहरू त अलिक कम होला किनभने अब हामीले चाहिँ वर्षै पछि यसलाई चाहिँ नि अब उकेर लाउनु पर्ने हुन्छ मलहरू चाहिँ नि राख्नुपर्ने हुन्छ हजुर त्यही नै हो धेरै व्यक्तिहरूले भनेको सुनिएको पनि छ कि किबी खेती लगाएको बारेमा चाहिँ अन्य खेतीहरू खासै लगाउन मिल्दो रहेनछ भन्ने गुनासो पनि सुन्न आएको थियो हजुरलाई चाहिँ त्यस्तो लाग्यो कि लागेन यो सामान्यतया अब जस्तै मकैहरू त्यसमा रोप्नु हुँदैन र त्यसमा चाहिँ हामीले सामान्य अब फापरहरू अब लसुनहरू आलुहरू हामी रोप्यौँ र त्यसले चाहिँ खासै त्यस्तो असर गरेको पाएन र राम्रै जस्तो लाग्छ किबी लगाएको बारेमा अन्य खेती गर्दा पनि राम्रै भएको पाउनु राम्रो विशेष गरेर रा यो किबी खेती सँगसँगै भनौँ तपाईँ चाहिँ एउटा यो थालेपोखरा गाउँको विकासको कार्यमा चाहिँ हजुर एकदम अग्रसर पनि हुने गर्नुहुन्छ यो गाउँमा हुने समस्याहरूलाई चाहिँ तपाईँले व्यक्तिगत तर्फबाट चाहिँ कसरी समाधान गर्दै आइराख्नु भएको छ अब समस्याहरू त गाउँमा धेरै नै छन् होइन अब यी सबै कुराहरू अब हामीहरूले सबै गाउँको साथीभाइहरू इष्टमित्रहरू सबैसँग बसेर हामी चाहिँ सहकार्य गरेर र यसलाई चाहिँ नि चाहिँ त्यहाँ गाउँमा भएका समस्याहरूलाई समाधान चाहिँ गर्ने गरेका गर छौँ हजुर गाउँमा नै समाधान गर्ने गर्नुहुन्छ गर्दो विशेष गरी गाउँघरमा चाहिँ कस्ता कस्ता खालका समस्याहरू आएको पाउनु भएको छ हजुरले अब गाउँमा प्राय गरेर पहिला पहिला त अब धेरै चाहिँ नि मान्छेहरू अशिक्षित हुन्थे अब धेरै रक्सी पिउनेहरू हुन्थे झैझगडाहरू भैर्नी रहन्थे र अहिले त्यो क्रमशः चाहिँ नि हट्दै गएको छ मान्छेहरू पढले गर्दै गएका छन् र अलिकति चाहिँ एउटा मान्छेहरू अलिक बौद्धिक स्वरूलका पनि हुन थालिसकेको हुनाले अब यो कहिलेकाहीँ चाहिँ नि सामान्यतया झगडाहरू हुने यी इत्यादि हुने गर्छन् तर त्यस्तो पहिला पहिला जस्तो चाहिँ छैन स्तरमा चाहिँ अहिले धेरै घटिसकेको धेरै हटेको छ धेरै हटेको छ पहिले भन्दा अहिले गाउँमा बस्ने व्यक्तिहरू पनि एकदम शिक्षित बन्दै जानु भएको छ सायद त्यसै कारणले गर्दा होला अहिले चाहिँ यस्तो झैझगडा पनि कम छन् विशेष गरेर यो थालेपोखरा गाउँको पहिलो समस्याको रूपमा हेरौँ भने पनि यो खानेपानी पनि रहेको छ त्यो तपाईँ हामीलाई पनि थाहा भएकै कुरा हो यो खानेपानीकै समस्याको समाधानको लागि चाहिँ तपाईँले के पहल गर्नुभएको छ अब यसको लागि अहिले हाम्रो पहिला त हाम्रो यो वासले काम गरेको हो हजुर र यसमा हाम्रो प्रत्येक घर घरमा छ छ लिटरको टङ्कीहरू बनेका छन् रु तीन घर दु तीन घर को बीच में पच्चीस हजार लिटर को रिजर्व टैंकी पुगी खाने पानी चाहिए पुगिराकों बाकी सिंचाई करना को लिए अल प्रशस्त मात्रा में चाहिए नवस्था यो अदेश सभा अब इसिफ्टिंग सीस्टम चाहिए पानी लियाने भन्ने चाहिँ नि कार्यक्रम भइरहेको छ र अहिले चाहिँ नि त्यसको लागि चाहिँ नि अब दुई आर्थिक वर्षको बजेटहरू पनि परेको छ पहिला तिन लाख चौरानब्बे हजार थियो भने अब यो गत वर्ष चाहिँ नि उन्तिस लाख चाहिँ छुट्टिएको थियो र त्यसको चाहिँ नि हामीले ये देवराली में चाह पचास हजार लिटर को टंकी बनायापोखरा को सीरान में पचास हजार लिटर को टंकी बनाया चाह पचास लाख चाहिए छुट्ट चाह अब मुआान कलेक्सन चेम्बरहरू अनि त्यसपछि चाहिँ गएर त्यहाँ पनि पचास हजार लिटरको चाहिँ टङ्की बनाउने र रा। बाँकी रहेका कुराहरू अन्य कुराहरूमा चाहिँ नि खर्च गर्ने कुराहरू चाहिँ भएर हजुर यो खानेपानीको यो योजना चाहिँ कति वर्षसम्मको यो पाँच वर्षसम्मको लागि हजुर पाँच वर्षसम्मको लागि चाहिँ काम चाहिँ अहिले सुरु भएको छ अहिले दुई दुई वर्ष भइसक्यो अब अहिले तेस्रो वर्षमा सुरु हो हजुर तेस्रो वर्षमा सुरु हुँदै गर्दा चाहिँ कति काम भएको अनुमान गर्नुभएको छ हजुरले यह तो खास चाहिए छेन अब पेला वर्ष को प्राविधिक अब इस्टिमेटर को लगी नहीं खर्च भोन अब सामान्य मुआन में चाहिए कलेक्शन चेम्बर मात्र रोसरो वर्ष मैंने जो अब दुवटा टैंकी बनो है अब अब एटा पचास लीटर को टैंकी जो मुआन में बंद री चाहिए प्राविधिक सलाह अनुसार के सर सलाह करें अगड़ी बढ़ाने अली वर्ष को काम चाहिँ अहिलेसम्म पनि सुरु सञ्चालन चाहिँ नभएको पाइएको पनि छ ओ अब चाहिँ तीव्र गतिमा काम गर्ने योजना बनाउनु भएको यो पानीको मुहान चाहिँ तपाईँहरूले कहाँबाट ल्याउने योजना बनाउनु भएको छ यो पानीको मुहान ल्याउने बेलामा पनि केही बहसहरू पनि गर्नु परेको थियो भन्ने पनि सुनिन आएको थियो होइन यो एकदम सत्य कुराहरू हो हजुर यो हामीले चाहिँ नि ज्यामिरीबाट ज्यामिरीमा यसको मुहान छ हजुर र त्यहाँबाट ल्याउने क्रममा अब वुहानको बारेमा धेरै एक्सर्साइजहरू गर्नु पर्यो र ठाउँ ठाउँमा जाने हेर्ने कुराहरू पनि भए कोही ठाउँमा के कारणले चाहिँ नि हुन सकेन कोही ठाउँमा के कारणहरू हुन सकेन पछि चाहिँ नि सबै बसेर सरसल्लाह गरेर अब अहिले चाहिँ नि ज्यामिरको पुछारबाट ल्याउने सरसल्लाह भएको छ र त्यसैबाट चाहिँ अगाडि बढाउनु हजुर यो पानीको मुहानकै विषयमा कुराकानी गर्दा पनि ज्यामिरी पनि अलिक टाढा नै पर्ने गर्दछ विशेष गरी थाले पोखराको यो हेर्दाखेरि चाहिँ जंगल पनि ठूलो नै रहेको छ यो जङ्गलको बिचमा चाहिँ एउटा पनि मुहान छैन है मुहानहरू छन् हजुर अब तर एकदम सानो पानी आउँछ हजुर अब बर्खामा त अलि ठुलै हुन्छ तर अब हिउँदमा हुँदै पनि क्रमशः चाहिँ घट्दै चाहिँ छ र अब सामान्य अलिअलि त अब बाह्रै महिना आइरहन्छ तर चाहिँ खास चाहिँ नि एकदम सानो हुन्छ सानोको कारणले गर्दाखेरि खास त्यस्तो चाहिँ पर्याप्त चाहिँ हुँदैन भने जतिको चाहिँ नहुने गर्दछ यो पानीको समस्याको बारेमा पछाडि चाहिँ अर्को समस्याको रूपमा यो विद्युत पनि रहेको छ यो विद्युत चाहिँ बर्खामा चाहिँ अब ठिकै पनि हुने उज्यालो नै हुने हिउँदमा चाहिँ अलि मधुर जस्तो समस्या धरें विद्युत कोई योजना तैयार के कस्तु बना अब पैला तो यो लघु जल विद्युत बा हमने सुरुआत ग्यौं हाम्रो चाहिँ नि सात किलोवाट उत्पादन भएको हो र पछि अहिले त्यो हामीले त्रिसठी सालबाट हामीले सुरुवात गरेको हो पछि चाहिँ नि अब यो क्रमशः मुहानहरू पनि अलिक घट्दै जाने भएर होला मेसिनहरू पनि अलिकति पुरानिति गएर होला अब अहिले आएर लगभग लगभग पाँच किलोवाटभन्दा चाहिँ उत्पादन हुँदैन त्यो भएको हुनाले चाहिँ नि अब अहिले खासै त्यति पहिला जस्तो राम्रो चाहिँ दिइरहेको चाहिँ छैन र अहिले हाम्रो यो नेपाल विद्युत प्राधिकरणहरूबाट हामीले यो कामहरू गरिरहेका छौँ र अहिले यो आषाढ मसन्तसम्म चाहिँ सिद्धाइसक्ने भन्ने सरसल्लाहहरू हो र अब नेपाल विद्युत प्राधिकरण बालुमा चाहिँ गयो कुराकानीहरू गऱ्यो अनि त्यसपछि चाहिँ नि अलिकति सामानहरू पठाए जस्तो पनि गर्छन् अनि त्यसपछि चाहिँ फेरि अब अहिले त सिद्धाउने भन्छन् फेरि अलिकति सामान पठाउने यसैले अहिले निरन्तरता पाइरहेको छैन अब आशा गरौँ अब यो आषाढ मसन्त भित्र चाहिँ सायद कम्प्लिटली हुन्छ होला हजुर यो नेपाल विद्युत प्राधिकरणबाट परेको योजना चाहिँ हो यो हजुर एक हिसाबले भन्दा चाहिँ यो पोल गाड्ने काम अनि चाहिँ तार ताग्ने काम चाहिँ धेरै पहिले नै भएको हो चाहिँ के कारणले गर्दा चाहिँ बिजुली बत्ती बल्न सकेन अब यो प्रायः गरिकन यो अफिसकै एउटा चाहिँ नि कमजोरी भनौँ वा हामीले पनि त्यसलाई अलि फ्लप गर्न सकेनौँ होला हजुर यो अब अरूलाई मात्र दोष दिएर हुने कुराहरू पनि भएन होइन अब यहाँ चाहिँ नि विशेषतः यहाँ पहिलाको चाहिँ बिजुलीहरू नबलेको भए अलिकति चासो बिसहरू पनि हुन्थ्यो अब हाम्रो पनि अलिकति सक्रिय त लाइन थियो होला अब यो लगजल विद्युतबाट अलिक बत्ती बलिरहेको अवस्था त्यो भएको चाहिँ नि अब यसलाई अलिकति हामी पनि ढिलाइसुस्ती गरेकै हो र अफिसले पनि यसलाई खासै अलिकति चाहिँ नि तन्मन दिएर चाहिँ नि अब कामहरू नभएको कारणले गर्दाखेरि पनि अहिलेसम्म हजुर माथिबाट नै चासो दिनु भएन अह माथिबाट पनि अब खासै अब भेटघाटको क्रममा त ल हुन्छ गर्ने भन्ने कुराकानी हुने तर काम गराएको उसमा चाहिँ नि जति स्पिडली हुनु पऱ्यो नि त्यति स्पिडली चाहिँ भएको छ हजुर कुरा मात्र गर्ने काम चाहिँ अलिक कम गर्ने हजुर कहिलेसम्म चाहिँ यहाँ थाले बसोबास गर्ने मानिसहरूले चाहिँ यो केन्द्रीय लाइन बाल्न पाउला जस्तो लाग्छ हजुरलाई अब मैले अफिसमा सरसल्लाह गरेँ अनुसार हजुर एक डेढ महिनाभित्रै चाहिँ नि अब यसलाई बाल्ने भनेर कमिटमेन्ट गरेछ हजुर हेरौँ कस्तो हुन्छ हजुर यो बिचबिचमा चाहिँ अब हावाहरूले भनौँ अथवा के कारणले गर्दा चाहिँ तारहरू छिन्ने क्रम पनि रहेको छ त्यसलाई चाहिँ कसरी व्यवस्थापन गर्ने योजना बनाउनु भएको छ हजुरले त्यसलाई हामीले अफिसमा कुराकानी गरेका छौँ र प्राविधिक आरो हेरेर पनि गइसकेको छ होइन यो हामीले चाहिँ नि यो बिचबिचमा पर्ने त्यो झाडीहरू सफाई गर्ने क्रममा कतिपय चाहिँ ती तारहरू चुडेका छन् पोलोहरू पनि ढलेका छन् त्यसलाई चाहिँ नि अब अफिसले आप त्यसलाई आवश्यक पर्ने तारहरू पनि हामी पठाउँछौँ आशा गरौँ हामीले चाहिँ छिटो नै यो केन्द्रीय लाइन चाहिँ हामीले बलेको देख्न चाहन्छौँ एकदम एकदम एकदम त्यसै अर्को समस्याको रूपमा भनौँ अथवा थाले चाहिँ अझ अर्को समस्या चाहिँ यो सडकको स्तरको पनि रहेको छ विशेष गरी यो सडकहरूको व्यवस्थापन चाहिँ हजुरले कसरी गर्नुभएको छ पहिले र अहिलेमा चाहिँ अब सुरुवातमा त हामीले त्रिसठी चौसठीबाट सुरुवात गरेको हो हजुर त्यसमा चाहिँ नि हाम्रो गाउँ विकास समिति काँडेवासको गाउँ परिषदले त्रिसठी सालको गाउँ परिषदले चाहिँ नि चौहत्तर हजार एक सय पहिलो वर्षमा छुट्ट्याएको थियो र हामीले त्यस पश्चात चाहिँ नि त्यस पश्चात हामीले चाहिँ नि अब त्यो पैसाले हामी सर्वे गर्ने कामहरू भयो र पछि चाहिँ नि हामीले जिल्ला विकास समिति अब केन्द्रबाट हामीहरूले चाहिँ नि अब यसरी पैसाहरू चाहिँ नि ल्याउने अनि बाटो खन्ने यसरी अगाडि बढ्दै चाहिँ गयौँ र त्यसपछि चाहिँ नि अब लमाईमा खन्दै गर्दा अब त्यहाँ त्यहाँबाट चाहिँ नि उन्तिस लाख रुपियाँ पनि हामी उठाएर पनि हामीले काम अगाडि बढाइयो र त्यसपछि चाहिँ नि जब हामी त्यसबाट अगाडि बढ्दै आइसकेपछि चाहिँ नि अब चालसी टोलाबाट हामीले दुई लाख रुपियाँहरू चाहिँ उठायौँ ज्यामिरीबाट पाँच लाख जति उठायौँ र हामीले थालेपोखराबाट चौध लाख जति हामी चाहिँ नि सबै जनताहरूसँगबाट उठाएर र केही चाहिँ हामीले गाविसबाट पनि हामी ल्यायौँ र हामी जिल्ला विकासबाट पनि ल्यायौँ र हाम्रो केन्द्रदेखिबाट लिएर हामीले यसरी चाहिँ नि काम गर्दै आएको हो र अहिले चाहिँ नि यो प्रदेशसभाबाट बिस लाख चाहिँ बजेट विनियोजन भएको थियो र टेन्डर सिस्टमबाट भएको र अहिले चाहिँ नि त्यसले चाहिँ स्तर उन्नति कामहरू चाहिँ भइरहेछ पहिले भन्दा चाहिँ अ धेरै सुधार भएको छ सुधार सडक स्तरोन्नतिको लागि चाहिँ यो नगरपालिकामा चाहिँ कतिको पहल गर्नुभयो कि गर्नु भएन हजुर हजुरले चाहिँ अब नगरपालिका भन्दा नि विशेष गरेर अब हामीले वडा कार्यालय मार्फत अब हामीले चाहिँ वडा कार्यालयमा वडाध्यक्षहरूसँग चाहिँ छलफल गर्ने सरसल्लाह गर्ने यहाँ यस्तो किसिमको चाहिँ समस्याहरू छ यसलाई तपाईँहरू चाहिँ पहल गरिदिनु पर्यो भन्ने गर्दा हामीले चाहिँ प्रति वर्षमा धेरै थोरै बजेटहरू छुटिरहेको छ हजुर अर्को विषयमा कुराकानी गर्दै गर्दा चाहिँ हामीले यो थाले पोखरा चाहिँ पहिलेभन्दा अहिले चाहिँ यो बसाइसराईको चपेटामा परेको पनि हो कि भन्ने पनि अनुमान गरिरहेका छौँ पहिलेको अवस्था र अहिलेको अवस्थामा चाहिँ यहाँ जनता बसोबास गर्ने स्थिति चाहिँ हजुरले कसरी गर्नुभएको छ अब पहिला त यहाँ हाम्रो सन्ताउन्न घरधुरी थियो र अहिले आएर अहिले त्यो पैँतिस छत्तिस घरधुरी मात्रै बसोबास गर्ने भएको छ र धेरै मान्छेहरू चाहिँ एउटा विस्थापित भएको अवस्था छ यो केही कारणले गर्दा चाहिँ विस्थापित भयो होला नि जस्तो लाग्छ हजुरलाई चाहिँ यो खास त यो अलिकति चाहिँ अब धेरै उपल्लो भाग रहाँ चाह लेको बिकट ठाँ रहाँ चाहिए सुविधा कम होने अब अर्क कुरो के अब कतिपय चाह विदेश में मैं चाहिए कसली चाहमा जाना कोई पोखरा में जाने कोई बुटोल जानी कोई तराई तेरह भागर में चाह अब यहाँ विशेष कर अहिले ती अन्य ठाउँमा जान नसक्ने भएको हुनाले अब दुःख सुखले चाहिँ अहिले बस्ने गरिरहेका चाहिँ छन् र यो चाहिँ अलिक विघटनकै कारणले गर्दा नै त्यस्तो भएको हो जस्तो लाग्छ सेवा सुविधा नभएको कारणले गर्दा पनि विशेष गरेर यहाँ बसोबास गर्ने जनताहरूको चाहिँ मुख्य पेसा चाहिँ के रहेको छ अब यहाँ त खास विशेष गरेर खेतीपाती नै हो अब यहाँ चाहिँ नि अब मकै लगाउने अनि जौ खेतीहरू गर्ने अब आलु खेतीहरू गराउने छापर खेतीहरू गर्ने गरिन्छ त्यही नै हो कृषि पेसा चाहिँ यहाँको मुख्य हेर्दा चाहिँ यो गाउँ चाहिँ एकदम राम्रो पनि रहेको छ यो ठाउँमा चाहिँ भोलि चाहिँ केही अब विकासका योजनाहरू राम्रैसँग पऱ्यो भने चाहिँ भोलि एउटा सम्भावना बोकेको ठाउँ पनि रहेको छ हजुरलाई चाहिँ भोलि जहीँ केही हुन्छ यो ठाउँ भन्ने लाग्छ कि लाग्दैन यो पक्कै पनि हुन्छ जस्तो लाग्छ किनभने अब हाम्रो पहिला हाम्रा पूर्वजहरूले अब यहाँ चाहिँ नि फलाम खानेहरू अब पाल बनाएर अब त्यहाँबाट चाहिँ त्यसको त्यो धाउहरू फलामको चाहिँ धाउहरू निकालेर अब ती चाहिँ धाउहरू चाहिँ गाउँमा ल्याएर त्यसलाई चाहिँ फलाम उत्पादन गरिरहेको अवस्थाहरू हो र पछि चाहिँ नि अब त्यो धाउ बनाउँदै गर्दा अब त्यहाँ धेरै चाहिँ नि वनजङ्गलहरू नोक्सान हुने भयो भनेर त्यसलाई त्यो स्थगन गरिरहेको अवस्थाहरू चाहिँ छ र हामीले यहाँ चाहिँ नि ती पूर्वजहरूले गरेको जुन फलाम खानेका कुराहरू हुन् अब हाम्रो यहाँ विद्युत सुरुवात भयो भने अब हामीले त्यसलाई चाहिँ माथि पहल गरेर अब हामीले यसलाई चाहिँ नि अलिकति व्यवस्थित किसिमबाट हामी अगाडि बढायौँ भने त्यो एउटा एकदमै राम्रो सम्माना पनि देखिरहेको छौँ र अन्य चाहिँ नि अब यहाँ धेरै चाहिँ नि वनजङ्गलहरू छन् अब यसमा चाहिँ नि अब धेरै काठहरू अब कुहिर नोक्सान भइरहेको अवस्थाहरू चाहिँ छ र यसमा चाहिँ हामीले चाहिँ नि अब यो अब कुहिएर जाने चिजहरूलाई हामीले चाहिँ एउटा स राख्न सक्यौँ भने अब त्यसबाट पनि धेरै राम्रो हुने अवस्था हामीले देखेका छौँ र यहाँ चाहिँ हाम्रो तामाखानेको कुराहरू पनि छ अब तामाखानेहरूलाई पनि अब हामीले चाहिँ यसलाई चाहिँ अलिक उजागर गर्न सक्यौँ भने यसबाट पनि धेरै चाहिँ प्रभावित हुने चाहिँ हामीले देखिरहेका चा। छौँ र सम्भावना चाहिँ राम्रो छ चा। सम्भावना चाहिँ राम्रो छ हजुरको विचारमा चाहिँ कति वर्ष पछाडि चाहिँ यो गाउँ पनि एउटा विकासको गतिमा अगाडि बढ्छ जस्तो लाग्छ अनुमानित हिसाबले भन्दा अब ठैक्क भिंदे अब देश को परिस्थिति ये अब सरकार चेरबदल भैराखनी ले गर्दाखेरि पनि बड़ा समस्याहरू पनि भइरहेको छ अब हेरौँ आशा गरौँ अब यसले चाहिँ नि अब यदि स्थिर सरकारहरू हुँदै गयो भने अब केही वर्षभित्रै हजुर ठ्याक्कै यति वर्ष मात्र नहुन तर चाहिँ अब त्यो एउटा चाहिँ सम्भावना चाहिँ छिटै होला भन्ने सम्भावना चाहिँ अब तपाईँले भोलिको दिनमा चाहिँ यो गाउँको विकासको गतिलाई अगाडि बढाउनको लागि चाहिँ कस्ता कस्ता योजनाहरू बनाउने योजना बनाउनु भएको छ हजुरले अहिलेलाई चाहिँ विशेष गरेर अब अहिले हाम्रो तात्कालीन अब एउटा बाटकै कुराहरू हो होइन अर्को विद्युतकै कुराहरू हो त्यसपछि खानेपानीको कुराहरू हुन् यी चाहिँ समस्याहरू चाहिँ अब क्रमशः समाधान हुँदै गयो भने अब बाँकी कुराहरू त हेर्दै जाउँ अब के के हुँदै जान्छ होइन अब उयो जस्तो जस्तो चाहिँ नि अब अवस्थाहरू आउँछ त्यस्तै त्यस्तै किसिमको अब हामीले चाहिँ नि अब कामहरू गर्दै गयो भने त्यो कुरा एउटा हुनसक्ने एउटा समाना देखिन्छ विद्यालयको कुरा गर्दा पनि यहाँ चाहिँ विद्यालय चाहिँ चार कक्षासम्म रहेको पनि छ उच्च शिक्षाको लागि दुई तिन घन्टा धाएर चाहिँ अलिक तल जानुपर्ने अवस्था पनि रहेको छ यो पहिलेदेखिको नै समस्या चाहिँ के कारणले गर्दा चाहिँ समाधान हुन नसकेको जस्तो हो यो चाहिँ अब यो विशेषतः पहिला चाहिँ नि हाम्रो यो नौ बिहानी प्राथमिक विद्यालयमा पाँच क्लास सञ्चालन थियो र हाम्रो यो उच्चका प्राविमा चाहिँ नि पनि पाँच कलासम्म सञ्चालन थियो र पछि चाहिँ नि अहिले यो नौ बिहानीमा चार कक्षासम्म चाहिँ पढेर आएछ अहिले यो अब थालीपोखा प्राइवेट में चाहिए पांच कक्षासम चाहनी कर रची इस हमें धेरे प्रयत्न री जैमेरी में चाहे माफी खोलने वाले ठूल अभियान भर विविध कारण तो होन अब अब पहिलाको स्थिति र अहिलेको स्थितिमा खासै त्यति भिन्नता छ जस्तो लाग्दैन अब आए हामीले आए। स्वयं यहीँबाट चाहिँ काँडेवास जाने पढ्ने अनि त्यसो बेलुकी घरमा आउने स्थिति थियो भने है अहिले पनि अब आठ नौ क्लास पढ्नको लागि त अब थाली बाख्राबाट शिव शिवमा जाने जाने र बिल्की चाहिँ आउने त्यो किसिमको चाहिँ स्थिति छ र एकदमै समस्या छ साँच्चै शैक्षिक क्षेत्रमा भन्ने हो भने यहाँको मान्छेहरूलाई धेरै अप्ठ्यारा धेरै समस्याहरू चाहिँ छन् अब यहाँ कतिपय त धेरै दुरीहरू भएको खर्चलाई मेन्टेनेन्स गर्न नसकेको कारणले पनि खर्च अभावको कारणले गर्दा पनि विद्यालय चाहिँ छोडेको अवस्थाले गर्दा भइरहेको छ यो तपाईँले भनी पनि हाल्नुभयो यो देवकोटामा चाहिँ हामीले मावि विद्यालय सञ्चालन गर्ने योजना पनि बनाएका थियौँ भन्नुभयो अहिले चाहिँ ती योजना सफल नहोला जस्तो लाग्यो कि हजुरले चाहिँ सबैले चाहिँ बिचैमा छोड्नु यसलाई चाहिँ नि हाम्रो तात्कालीन गाउँ विकास समितिले एउटा प्याकेजको रूपमा शिक्षालाई चाहिँ प्याकेजको रूपमा लैजानुपर्छ भनेरै अब मेरै हाम्रै कार्यकालमा पनि हाम्रो अगाडि बढाएको हो तर यो भैदियो समीक्षाहरू के भनेर भने अब यहाँका मान्छेहरू चाहिँ नि विशेष गर गरेर पढ्दै गरेका मान्छेहरू पनि विस्थापित हुँदै जाने यहाँका चाहिँ अलिकति दुई चार पैसा हुने मान्छेहरू पनि विस्थापित हुँदै जाने जाने र यो अब गाउँ समितिको बजेटले मात्रै भने सम्मानाहरू चाहिँ अलिक कम खि अब गाउँबाट पनि एउटा पैसाहरू उठाउनलाई पनि अलिक समस्याहरू हुने भएकै कारणले गर्दा नै त्यो अलिकति हुन नसकेको हो कि जस्तो चाहिँ लागेको छ एउटा यहाँ चाहिँ विद्यालय मावी तहसम्म सञ्चालन हुन नसक्नुको कारण चाहिँ एउटा बसाइसराई पनि हो कि जस्तो पनि लाग्यो अनि एकदमै हो यसले चाहिँ ठुलो असर गरिरहेको हजुर अब प्रतिवर्षमा अब एउटा भनौँ न एउटा भेगबाटै अब पन्ध्र सोह्र घरदुरीहरू चाहिँ विस्थापित भइरहेको अब एक त हुने चाहिँ अब त्यसरी चाहिँ जानेको एउटा पाटो बन्यो जसले गर्दाखेरि अब अलिकति बौद्धिक स्थलका मान्छेहरू अलिकति हुने खाने गइसकेपछि चाहिँ फेरि नहुनेहरू पनि हुँदै केही दुःख सुख गरेर चाहिँ उतै बसेर खाने भन्ने हिसाबले पनि त्यसरी पछाडि समस्या भएको कि जस्तो लाग्छ विद्यालय सञ्चालन गर्न चाहिँ अब विद्यार्थीको सङ्ख्या अपुग भएको कारणले गर्दा अब हामी यो कार्यक्रमको अन्त्यमा पनि आइपुगेका छौँ अन्त्यमा चाहिँ हजुरले रेडियो सुनेर बस्रहनुभएका श्रोतालाई के भन्न चाहनुहुन्छ अब यसको लागि चाहिँ अब आफ्नो गाउँ आफ्नो ठाउँ सबैलाई माया हुन्छ र सबैले आफ्नो आफ्नो ठाउँमा कति सकिन्छ कमसेकम यही ठाउँले यही माटोले हामीलाई यही स्थानमा ल्यायो भने अब हामीले यो लाएको गुणलाई हामीले कसरी चाहिँ नि तिर्ने र यसलाई चाहिँ नि भोलि बिहान जोले आफ्नो आफ्नो स्थानबाट जे जे गर्न सकिन्छ अब ती सबैले चाहिँ नि आफ्नो आफ्नो तबाट हामीले यदि गऱ्यौँ भने पक्कै पनि हामीले चाहिँ नि हामीले जुन सोचेका र परिकल्पना गरेका कुराहरू छन् त्यसलाई चाहिँ एउटा सार्थकता रूपमा चाहिँ नि पुर्याउन सकिन्छ यदि चा। हामीले चाहिँ नि अब उयो आफ्नो आप व्यक्तिगत स्वार्थको लागि मात्रै लाग्यौँ भने अब गाउँ विकासको लागि टोल विकासको लागि अब हामीले चाहिँ नि अब मान्छे केही पनि गर्न सक्दैनौँ यसको लागि चाहिँ हामी सबै चाहिँ एकजुट हुनको लागि हातमा चाहिँ हात मिलाउन पर्यो अस्तिमा हैसि मिलाउने हातमा हात नमिलाएसम्म केही कुरा पनि सम्भव छैन र त्यो भएको हुनाले चाहिँ हामी सबै एकताबद्ध भएर चाहिँ जान मैले अनुरोध चाहिँ हुन्छ यो व्यस्त समयको बावजुद पनि तपाईँले हामीलाई समय दिनुभयो यो समय र संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद ल यहाँहरूलाई पनि धन्यवाद श्रोता आज हमने कार्यक्रम परिवर्तन का आवाज में रहकर रह परिवर्तन संवाद में गलकुट नगरपालिक वार्ड नंबर आठ निवासी भीम शेरचन संगाकाक्रम परिवर्तन का आवाज कोुटाइए निर्धारित समय सकने लगे तैयले कार आवाज सुन्न भो कारम सुनीस तैयला कार्यक्रम कस्तो कृपया सुझाव सलाह प्रतिक्रिया दिन नभूल प्रतिक्रिया को हमो स्टूडियो को टिफोन नंबर शून्य ठी चार फोन गरी प्रतिक्रिया सक। दिन सक्नुहुनेछ यतिसम्म रेडियो सुनेर साथ दिनुभयो श्रोता तपाईँलाई धन्यवाद प्रविधिमा रहने मित्र निराजन बगालेलाई विशेष आभार व्यक्त गर्दै आज कु श्रृङ्खलाबाट म विशाल विज्ञ पनि आज्ञा चाहन्छु ज्ञान सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलकुटेफम एक सय दुई थप्रो चार मेगाहरू सुन्दै गर्नुहोस् नमस्कार